रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमानिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र सरकारको तर्फबाट उठाइने विषयका बारेमा छलफल गर्न मन्त्री परिषदको बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा अबको केही बेरमा बस्ने बैठकमा दुई दिने नेपाल भ्रमणका लागि यही अठार गते आउनुहुने भारतीय प्रधानमन्त्री मोदीको स्वागत सरकारले प्रस्तुत गर्ने विभिन्न प्रस्ताव लगायतका बारेमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् आजको बैठकमा सरकारको नियमित काम कार्यवाहीको बारेमा पनि छलफल हुने बताइएको छ यसैबीच भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल गर्न कंग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आज पार्टीको पदाधिकारी बैठक बोलाउनु भएको छ केपियरमा बस्ने पदाधिकारी बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको तर्फबाट गरिने प्रस्तावको बारेमा प्रधानमन्त्रीले सुझाव माग्नुहुने बुझिएको छ प्रमुख तीन दलको बैठकमा आज पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी र उठाइने मुद्दाका बारेमा छलफल हुने भएको छ आज को बैठक में भारतीय प्रधानमंत्री संघ प्रस्ताव का बारे मेंैयारी रचान का लगी ऊर्जा लगातार का विभिन्न मंत्रालय का अधिकारी बोलाइए सांझ पांच बजे बस्ने बैठक में कंग्रेस से मर रहे माओवादी का नेता पार्टी में छलफल का आधार भारतीय प्रधानमन्त्री मोदीसँग उठाउनु पर्ने विषयका बारेमा पनि प्रधानमन्त्री सुशील कोरेलालाई सुझाव दिने भएका छन् हिजो बसेको तीन दलको बैठकले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धीमूलक बनाउने निर्णय गर्दै विभिन्न मन्त्रालयका अधिकारीसँग पनि छलफल गर्ने निर्णय गरेको थियो स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ अध्यक्ष ओली आज मध्याह बाह्र बजे काठमाडौँ आइपुग्नुहुने कार्यक्रम रहेको छ सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई उहाँ यही साउन नौ गते डिस्चार्ज हुनुभएको हो अध्यक्ष ओली फङ्गस संक्रमणका कारण दायाँ हात सुनिने क्रम नघटेकाले थप उपचार गराउन साउन छ गते सिङ्गापुर जानुभएको थियो मुस्लिम समुदाय का नागरिक ने आज धार्मिक पर्व ईद मना हिजो रोजा सम्पन भएपछि आज ईद मनाउन लागि हो मुस्लिम समुदायका नागरिक यो पर्वका लागि गएको अवसार महिनाको सोह्र गतिदेखि उपवास अर्थात रोजा बसेका थिए विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने अल्लाहको इबादत गर्ने झुठो नबोल्ने दान गर्ने र शरीरलाई राखी असल काम गर्ने गर्दछन् यो पर्वमा मुसलमानहरूमा आज ईदगाहमा गई सामूहिक रूपमा प्रार्थना गरी आफ्ना घरमा मिठो परिकार खाई खुसियाली साटासार गर्ने चलन छ यो पर्वलाई ईद उल फित्र पनि भनिन्छ ईद उल फित्रको अवसरमा आज सरकारले सार्वजनिक विदा पनि दिएको छ यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ शुभकामना सन्देशमा राष्ट्रपति डाक्टर यादवले लामो समय उपवास व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुशी साटासाट गरी भाईचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख गर्नु भएको छ त्यसै गरी उपराष्ट्रपति परमानन्द झाले पनि सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख शान्ति र समृद्धिको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव सहिष्णता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ यस्तै प्रधानमन्त्री सुशील कोइरालाले ईद उल फित्रका अवसरमा शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुसलमान समुदायका दिदी तथा दाजुभाइमा सुख शान्ति समृद्धि र उत्तरो प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ विमानमै भएको विस्फोटक पदार्थका कारण मलेसिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना भएको निष्कर्ष युक्रेनी अधिकारीले निकालेका छन् दुर्घटनाग्रस्त मलेसिया एयरलाइन्सको उडान एमएच सत्रको विमान ब्ल्याक बक्सको अध्ययनबाट विमानमै रहेको विस्फोटक पदार्थका कारण विस्फोट भएको बुझिएको छ विमानको ब्ल्याक बक्सबाट प्राप्त तथ्याङ्क बेलायतमा लिपिबद्ध गरिएको छ एमएच सत्रको विमान दुर्घटनास्थलमा नियन्त्रण गर्ने रू समर्थक विद्रोहीले सु ब्ल्याक बक्स मलेसियाली अधिकारीलाई हस्तान्तरण गरेका थिए त्यसपछि सो उपकरणलाई बेलायत लगिएको थियो अनुसन्धानको नेतृत्व नेदरल्याण्डसले गरेको छ विमान दुर्घटनामा नेदरल्याण्डसका एक सय तिरानब्बे नागरिकको मृत्यु भएको थियो र भारत विरूद्धको तेस्रो टेस्ट क्रिकेटमा इंल्याण्ड बलियो स्थितिमा रहेको छ पहिलो पारिमा इंग्ल्याण्डले पाँच रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो हिजो नै पहिलो पारी थालेको भारतले दोस्रो दिनको खेल सकिदासम्म एक विकेट गुमाएर पच्चीस रन जोडेको छ अझै भारत पहिलो पारीमा पाँच सय चौवालिस रनले पछाडि छ भारतका मुरली विजय एघार तथा चेतेश्वर पुजारा चार रन बनाएर क्रिजमा रहेका छन् आज तेस्रो दिनको खेलका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनितामस्कार श्रीखर हार्डवेयर रत्नगर एक बकुलर पुरानों कर्मचारी पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन्न पांच त्रिष्ठी दुई रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन मल्टी एटिट्यूट मल्टीलर्निंगी मैथ साइंस टेस्ट नदी पाँच पांच विषय में प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक माथि मोबाइल अंठानब्बे मेसिन, हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच नेक्स्ट एजुकेसन कन्सल्टेन्सी मैन राम्रो नतिजा ल्याउने तपाईको सपना द नेक्स्ट एजुकेशन ले साकार पार्छ द नेक्स्ट एजुकेशन कंसल्टन्सी प्राइवेट लिमिटेड लाइन सुख नारायणगढ फोन 056571091571091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 सबै कुरा त भयो तर श्री डिजिटल ओल्ड ओल्डबाट फ्रिज टिभी वासिङ मेसिन ल्यापटप कम्प्युटर आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घराएसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारा सँगै फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे